तीता कुरा जीवन मीठा कुरा जीवन यो को को हासो <laughs> <कही ले> रोदन <laughs> तपाई हामी एकैछिन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 hello guys salam namaste and welcome in the show this is time for program just for injury which is comes at 11 15 9 to 12 pm with your ultimate experience forever my name is surya and right now technically supporting my technical assistant from the technical side mr raj yes people the way burger matra aphono ghar ko radio tune on gharay rahonu bhaikos on a suni rahonu bhaikos wa hamidai live tune on gharay one of the best and one of the rocking radio station of your town एन्ड चाइस डिस रेडियो अर्फन वान फोर पोइन्ट फाइभ मेगा हर्स र इन्टरनेट अनलाइनमा डब्लु डब्ल्यु डब्ल्यु डट रेडियो अर्फन डट कममा लगन गरेर सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एन्ट्री एभेन्ट रेगुलर होस्ट मसुरी श्रीभाइको साथ मिल्नेछ र टपिक्समा रहेर कुराकानी गर्न गर चाहनुहुन्छ भने तपाईँले कल गर्न सक्नुहुनेछ हामी खानी राइट रा शक्तिखोरबाट <laughs> एकदम आरामको छिकै छ अनि कता जाने तयारीमा के छ प्लान हाल्छु कि ल अगाडि हामी कार्यक्रम त्यही छौँ होइन आज चाहिँ मैले टपिक्स पनि भनिसकेको चाहिँ छैन होइन तर एउटा चान्स चाहिँ दिन्छु टपिक्समा रहेर आफ्नो विचार तपाईँ राख्ने अथवा मसँग कुनै क्यारिक गर्ने <laughs> है किन क्यारिक त्यति मन पर्दैन हो कुराकानी गर्ने भएदेखि सोध्न चाहन्छु निलम जीलाई के लाग्छ नाम कमाउन चाहनुहुन्छ अथवा तपाईँ दाम कमा दाम आवश्यक अथवा त्यो भन्न चाहिँ खोज्या दाम पनि आवश्यकै हो नाम पनि आवश्यकै हो तर पनि किनकि अहिलेको समय सिचुएसनलाई हेर्दा अब दामै आवश्यक हुन्छ भन्छन् भन्दा चाहिँ तर म चाहिँ दामलाई चाहिँ भन्दिनँ किनभने नाम भनेको आफ्नो कतिको प्रख्यात हुनु र अब आफ्नो कामले प्रख्यात हुनु नै त्यसै दाम आउनु हो क्या त भनेको <laughs> सर, नाम चाहिँ कमाउन ना आवश्यक हुन्छ जस्तो लाग्छ यहाँको विचारमा केही काम गरेर होइन अब कसैलाई के हो फल्लाको छोरो फल्ला यस्तो यस्तो भनेर कसैले भनेर रा, राम्रो कुराहरू आउनु र त्यो अलिकति समाजमा नबुझ्ने खालका कार्यहरू त्यस्ता खालका गरेर काम गरेर पैसा कमाउनेहरू पनि धेरै हुन्छन् <laughs> तर त्यो कमाएर दामले केही फाइदा गर्दैन एउटा सामाजिक कार्यमा हात राखेर होइन केही समाजमा पस्ने खालको र समाजलाई खुसी बनाउन सक्ने गरेर नाम कमाउन सफल भयो भने त्यही भित्रमा पनि अनि अर्को दिदी हुनुहुन्छ खोले सिमलतिर उहाँलाई पनि सम्झेको छु भनिरहेको छु त्यस मेरो स्पेसल मित्रहरू हुनुहुन्छ विशेष गरी पवनजाङ भण्डारी भरत साई धर्मराज बस्नेत अनि सुदन तामाङ अनि सम्पूर्ण निलम अधिकारी भनेर चिन्ने सम्पूर्ण मित्रहरूलाई र हजुरलाई पनि है तीलम थ्याङ्क यू सो मच फर पार्टिसिपेन्ट होइन र यसरी रेगुलर रूपमा सम्झिरहनुहुन्छ मलाई थाहा र लास्टसम्म सुनेर सहाइ दिनु होला अहिले सुटी भाइ कि नीलम अधिकारी आउनुभएको थियो प्रोग्राम जस्ट फोर इन्जोयमा तपाईँ पनि आफ्नो विचार राख्न चाहनुहुन्छ भने कल गरिहाल्नुहोस् जेरो फाइभ सिक्स फाइभ सिक्स टू एन्ड जेरो मा सिक्स फाइभ सिक्स थ्री थ्री थ्री थ्रीमा तपाईँ कल गर्न सक्नुहुनेछ आजको एसआइप स्टोरमा म सिङ्गल रहिरहेको छु र आजको दिनमा चाहिँ तपाईँसँग तपाईँको साथ मिलिरहेको छ र यहाँलाई मैले सोधिरहेको छु लाइफमा के जस्तो लाग्छ आफ्नो आफ्नो बेचार राख्नको लागि तपाईँलाई नाम कमाउन आवश्यक छ अथवा दाम कमाउन आवश्यक छ यो विषयमा हामी कुराकानी गर्ने नै छ फटाफट डाइल गरिहाल्नु होला टोटली म्युजिकल डल्सहरू पनि प्लेआउट गरेर सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिस्टर बास्कु र प्रोग्रामको रेगुलर होस्ट मसुरिया सङ्गीत साथ मिलिरहेको छ टेलिफोन लाइनमा एकजना कलर हेलो हेलो गुड मर्निङ कहाँबाट को बोल्दै हुनुहुन्छ निलम <laughs> कुरा गानी सब ठीक खाना भैस को आज़ आज़। जाने प्लान अ अब अचानक आइहाल्न सक्छ प्लान चाहिँ नयाँदेखि घरमै बसे पवन प्रोग्राममा टपिक मैले भनिसकेको छु यहाँले सुन्नुभयो अथवा सुन्नु भएको छैन क्यारिकेचर क्यारिकेचर एउटा यस्तो यस्तो गरौँ तपाईँ यो बन्नुहोस् म यो बन्छु यो विषयमा कुराकानी गरौँ भनेर आफै भन्न सक्नुहुनेछ कुरा आफ्नो विचार राखिदिनुहोस् न त के लाग्छ दाम कमाउन आवश्यक छ कमिन्छ जस्तै नाम होस् या बदनाम गुमनाम मत हो भन्ने एउटा भनाइ छ नि नाम कमाइ नि अब भनौँ न बदनाम भयो नि भयो तर नाम गुम्न चाहिँ भएन क्या जसरी नि कमाउनु पर्यो जस्तो नराम्रो काम गरेर नाम कमाउनु भनेर त काम गरेर नाम कमाउनु पनि राम्रो जस्तो लाग्छ होइन अभियसली पनि जोस् अब कमाउन त न राम्रै कामले नाम कमायो भने रमा राम्रो पनि हुन्छ र प्लस दाम भनेको चाहिँ अटोमेटिकली नामको पछाडि जोडिँदै आफै आउने चिज हो कि ज्योस् दाम यहाँ नै फाइनली दाम आवश्यक लाग्यो अथवा के लाग्छ यहाँलाई आजकल त हुन त अनेक अनेक तरिकाले चाहिँ अनेक तरिकाले चाहिँ दाम कमाउने माध्यमहरू बनिरहेका छन् होइन सोसल नेटवर्किङ खोलेर पनि दाम कमाउन सकिन्छ थुप्रै हुन्छन् होइन यो पनि सोसल नेटवर्किङ भनेको एउटा राम्रो काम हो होइन सबै एउटा सामाजिक सञ्चाल मार्फत होइन थुप्रै दाम कमाउन सकिन्छ पेजहरू बनाउने यो चाहिँ सिस्टम पछिल्लो समयमा बढेको छ होइन थुप्रै हुन्छ तर एउटा नामले यहाँ बसेको हुन्छ ताकि त्यहाँबाट फेसबुक पेजहरू खोलेर पनि त एउटा राम राम्रो नाम कमाउन सकिन्छ त्यहाँभित्र पनि दाम हुन्छ एउटा सबैको रहर सुरुमा नाम अनि त्यस पछाडि दाम दुवै कमाउने हुन्छ होइन एउटा संसारमै परिचित हुन नसके तापनि आफ्नो चिनजानका व्यक्ति अथवा यस क्षेत्रमा सबैले एउटा राम्रो मान्छे भनेर चिन्ने नै सन्तुष्ट हुनुपर्छ पनि नाम नै ठुलो छ सबैभन्दा हुँदैन आफ्नो अनि म आफै पवनजङ पनि सुन्न चाहन्छु दादा ओके पवन लास्ट चाहिँ म सुनेर सायद दिनु होला है बाई ट अनलाइनलाई सुनिरहनु भएको छ टेक्निकल पार्टबाट माइस्टर स्ट मसुरी सङ्गीत भाइको साथ पनि मिलिरहेको छ तपाईँ प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै एउटा म्युजिक राज्यले प्लेआट गरिसक्नु भएको छ प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै र ब्रेक पछाडि सर्ट कमर्सियल ब्रेकमा सङ्केत ब्रेक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 देखि किचनदेखि बेडरुम स्वदेशी रिसी हपिसानी घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनि फर्निचर दङ्ग भाचुमा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी जु भाइ सम्झनु सही काँडी चो सस्तो भन्ने छ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 एता यतातिर छोरी छोरी नजानु है उता भर्खरको फेसनको पाँच लुगा जोत्ता मनकामा मनका मना फ्यान्सी मन एक हजारमा हाई स्कुल रोटाडीको बजालमा मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुल रोटाडीको बजालमा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 शहर बजारेस मेरे डिजिटल फोटो रो, को एक रो को बजार को काम सा, एक्सप्रेस 24 को, नेपाल एक्सप्रेस हो डिजिटल प्रविधि पांच मिनट में नर प्रिंट करोर्ड लाइट बोर्ड फोटो तथा ब्याज प्रिंट प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र नाइलन छापिटिंग कार्ड लगातू का प्रिंटमेंट कप टी शर्ट प्रिंट लगाय फोटो कपी को सुविधा लोडसेंग बेला में संपूर्ण काम कर हम्रे विश्वासिलो प्रिंट एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स प्रिंट खैरनी चार पर्सा बजार चौबीस को टीचोक एवरेस्ट बैंक कोला प्रोपाइटर राजेन्द्र लकांद्री रमेश लकांद्री को को एवं बाथरूम फिटिंग का सामान को लागी, हजार हमी कहाँ दक्षी दक्ष प्लम्बर टॉयल्स से पाइन हमी कहाँ रोकियो कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा मोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीप जीआई पाइप रहो जानकारी कराइन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 हजुर ल हजूर हमीपर्धि सम्दी होने भू केटाकटी एक अर्न परा हा अब किला गहना को अर्डर कर हजरले चिंत लिन्दा होने वाला समझीजी हम्रे रत्नगर दुई सिमा हल रोड में सागर सुन चाँदी पसल छिंता लिखना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 क्रितिमान विश्व कर्मा सुन मास धता हमरो पर्थिवत था।, था रेडियो अरपाण एक से चार थुपलो पाच मेगा हाड कही दीता कुरा सुचे को थी जीवन भरी दी मलाई खाईली भरी भरी भेट दीता कही दीता कुरा यो टीकरता पाईलाई रार को � <laughs> <कली> रोदन आउन होस्ट हामी ज कार्यक्रम जस्ट फॉर इंजोय हर एक दिन बिहान एगार बजे खबर पशी सुन्न न भूल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 okay welcome back after this sort of musical vacant such commercial break was out of the life of your opinion welcome sir brigham just for injema suni raunu bhayeko chha radio on garera one of the best and one of the rocking radio station of your town this is radio orpen one of 4.5 megahertz or internet online ma www.radioorpen.com lagan garera suni raunu bhayeko chha dabina topics ma ra hamile kura gani garna ichha ma aaj bani ekta topics thaba tapai j chha hanasat bhai ko lagi carry khechar garna mancha bhane pani show i am ready rad bhai pani ready hoira aunu hola bhanna chahanchu rad bhai la telephone line ma koi sathai aunu hola bhanira sanket maldesh ko hola wala हेलो ओके कोही साथी okay, हुनुहुन्थ्यो टेलिफोन लाइन डिस्टेड भइसकेको छ भनेर वासैले सङ्केत गरिरहनु भएको छ प्रोग्राम जसको आजका यस एपिसोडमा तपाईँको लागि टपिक्स दिइरहेको छु लाइफमा नाम आवश्यक छ अथवा दाम आवश्यक छ तपाईँहरूले के तपाईँको बेचार राख्न सक्नुहुनेछ जस्ट हामी एनजुए गर्छौँ एनजुएमा रहेर कुराकानी गर्छौँ प्रत्येक टपिकमा रहेर टेलिफोन लाइनमा कोही कलर हुनुहुन्छ भनेर सङ्केत गर्दै हुनुहुन्छ राजेदी कहाँबाट को हुनुहुन्छ मैले उहाँलाईको क्रममा बोलाउँछु टेलिफोन लाइनमा हजुर नमस्ते हेलो बोल्नुभयो है आगे। आगे। आगे। आगे आगे आगे से से के है खबर? ठीक खाना यस्तै छ माने पनि खाने बानी त्यसैले पनि त्यति भयो भने टाइम ट्याक्कै म्यानेज हुन्छ ढिला खाने भयो भने अनि फेरि भोक पनि धेरै लाग्दैन रहेछ ढिला खायो भने चाहिँ त्यसरी पनि फेरि धेरै खायो भने पनि म टाइम नि होइन त्यही भएर गर्नुपर्छ क्या दुर्गा अनि के छ नयाँ दाजु दिनभरि जाने प्लान छ अथवा घरमै बस्ने है ल ठिक छ त्यसो भए घरमै बसे पनि रमाइलोसँग समय बितोस् दुर्गाको होइन टपिक्स मा क्र्याकानी गर्ने अथवा क्यारिकेचर गर्ने त दुर्गा अ मलाई के गर्ने आउँदैन अब के टपिक्स पनि म गर्न जानु पडेनी हो क्यारिकेचर के गर्नु सिक्नु पर्छ नि त है सुन न रु अब न अहा के पोसा रजिस्टर आवाज एप बनाउने न ओके ब्राजी व्हाट्सअप इन की प्रब्लेम छ भन्दै युनो अस दुर्गा जीले मैले कुन हैन त्यही भ त गीत बढाइराछ कि अतिरको आवाज हो ओके हाम्रो फिलटउन शो अलिकति कम गर्दिन्ने गर्दै हुनुहुन्छ राखिदिनुहोस् नाम आवश्यक ना, ना, अथवा मेरो फिचरमा चाहिँ अब दुइटै चाहिन्छ जस्तो लाग्छ होइन अब यस्तो अब नाम पनि चाहियो दाम पनि चाहियो दुइटै चाहिन्छ अब लाइफमा चाहिँ नाम पनि जमा चाहिँ राम्रो आवश्यकता पुरा गर्न अब चिकन यापन गर्न होइन अब चिकनमा आइपर्ने समस्याहरू त्यो लागि दाम चाहियो पहिला चाहि आवश्यक छ यदि दुर्गाजीलाई होइन दुर्गा आफूले चाहिँ स्पेसल्ली के आवश्यक छ फाइनली एउटा मात्रै भन्नु पर्यो भने सबैभन्दा फर्स्टमा कुन आउँछ आँ, नाम नै चाहिन्छ होइन जसरी पनि जे गर्छ त्यो नाम छैन भने त के अर्थ रहन्छ रिनाको नाम बिनाको नाम बिनाको प्रत्येक कुराहरू अर्थ बिहि हुन्छ कुनै पनि अर्थ जनाउन सक्दैन त्यसले चाहिँ दुर्गाको विचारमा पनि नाम आवश्यक छ र मेरो विचारमा पनि नाम पछाडि आफ्नै ठाउँ भएको छ होइन अवश्य पनि ल ठिक छ दुर्गा आफ्नो विचारको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु लास्टसम्म सुनेर साथ दिनु होला त्योभन्दा पहिला एउटा म्युजिक हामी लास्टमा प्लेआउट गर्ने अनि okay, फर को यसरी ला, सुनेर okay, okay, दुर्गा जस्पी ओके okay, <laughs> र आजले अब पनि कुराकानी गर्न सक्दिनँ भनेर हतार हतारमा बाई बाई गर्दै हुनुहुन्छ र अब पनि बाई माझबाट मैले पनि बाई बाई साथीहरू भन्नुपर्ने बेला भइसकेको छ सो प्रोग्राममा जसमा इन्जोयको आजको एसएफिसोडबाट सुन्नुभन्दा पहिला प्रोग्राममा पार्टिसिपा पार्टिसिपेट पार्टिसिपेट भयो सबै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु प्रोग्राम सुन्नुहुनेलाई ट्युन अन गरेर होस् या इन्टरनेट अनलाइनमा अगे इन्टरनेट अनलाइनमा सुन्नुहुने तपाईँलाई पनि थ्याङ्क यू सो मच एन्ड अल्सो थ्याङ्क सबै सबैलाई र प्रिग्राम जस इन्जयका आजको एस एपिसोडबाट लास्टमा राजीको चोइसमा रहेको एउटा म्युजिक तपाईँको लागि छार्दै प्रिगाम जस फर इन्जुको आजको एस एपिसोडबाट म रेगुलर होस्ट भोलि वर्षको एपिसोडमा फेरि पुनः प्रेजेन्ट हुने रहेछु टिल देन इज मिया आज भोलि हेर्न बोडी घर बनाउने त भनियो घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छु ल हजुरलाई था थाहा छैन र हाम्रै बकुलहरोकमा रहेको अरियाल सप्लायर्समा घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि ए हो र त्यसो भए म अहिले हेरिहाल्छु हजूर हम कहाँ घर निर्माण को लगी आवश्यक पड़े टॉयलेट बाथरूम सेनेटरी का सामान नेपाट टी सी शिखर फ्लाईओवर रेडिमेड धोका साथ ही पशुपति